मेकाडामिया नट तराईको समथर भूभागदेखि सोह्र सय मिटर उचाइसम्मको भूभागमा मेकाडामिया नटको खेती गर्न सकिन्छ मेकाडामिया नटलाई देशी बदाम फलामे बदाम जापानिज कटुस हाडे बदाम आदि नामले पनि चिनिन्छ यो फल ठुलो गुच्चा जस्तो हुन्छ यसमा कोलेस्ट्रल हुँदैन यसमा पोटासियम कार्बोहाइड्रेट फाइबर भिटामिन सी भिटामिन बी क्याल्सियम आइरन म्याग्नेसियम आदि तत्त्वहरू पाइन्छन् यसलाई बदाम जस्तै काँचै खान पनि सकिन्छ यसै गरी यसबाट खाने तेल र सुगन्धित तेल उत्पादन गर्न मिल्छ भने चकलेट बिस्कुट आइसक्रिम लगायतमा पनि यसलाई प्रयोग गर्न सकिन्छ यसको विकास अस्ट्रेलियाबाट भएको हो भने अहिले अस्ट्रेलिया र दक्षिण अफ्रिकाले संसारमा उत्पादन हुने नटको पचास प्रतिशत भाग ओगटेको छ नेपालमा पनि केही वर्ष यता मेकाडामिया नटको उत्पादन सुरु गरिएको छ पछिल्लो समयमा गाउँघरमा बादरले दुःख दिएर कुनै पनि कृषि उत्पादन गर्न नसकिरहेको अवस्था छ यस्तो अवस्थाबाट छुटकारा पाउने एउटा सजिलो उपाय मेकाडामिया नटको खेती पनि हो यसलाई बाँदरले असर गर्न सक्दैन यसको पातमा काँडा हुनेर फलको बोक्रा कडा हुने हुनाले बाँदर रुखमा चढ्न पनि सक्दैनन् र यसलाई फोरेर खान पनि सक्दैनन् रोपेको चार वर्षमा उत्पादन सुरु गर्न सकिने मेकाडामिया नटको वयस्क बोटबाट पचासदेखि सत्तरी केजीसम्म फल उत्पादन गर्न सकिन्छ यसलाई बाँझो रहेको पाखोबारीमा लगाउन सकिने रोग किराले खासै आक्रमण गर्न नसक्ने बाँदरले क्षति नगर्ने यसको छहारीमा कफी खेती राम्रो हुने पोषणका रूपमा प्रयोग गर्न सकिने र सुगन्धित तेलको उत्पादन समेत गर्न सकिने हुँदा मेकाडामिया नटको लोकप्रियता बढिरहेको छ